सुनौ बाँसुरी आउ सखी जाउँ वृन्दवनमा सुनौ बाँसुरी हनीको मन्त्र झैँ बदा हरि औस वृन्दवनमा सुनौँ बाँसुरी नयन हसिलो बदन बासुर काोनको त्यो सुनौ माधुरी आऊ सखि जाउँ वृन्दवनमा सुनौ बाँसुरी आऊ सखी जाउँ मन मार हर को कहर खप नक न सकी बस्नु के गरी बस्नु के गरी पुृन्दावनमा सुनौ बाँसुरी सुनौ बाँसुरी सै लौो बाँसुरी मादुरै छ सकि जाउँ वृन्दवनमा सुनौ बासुरी बाँसुरको धुन लेन तानो रण बनु ढाकु कृष्ण नाम सुन्यो कि मग्न कृष्ण नाम सुन्यो कियो कृष्ण भए फुल हामी बनौ माहुरी आऊ सखिज वृन्दबनुसुरी मन्त्रवन श्री मुरली मनोहर भगवान को, श्री श्याम सुन्दर भगवानको सम्पूर्ण एक ठाउँ भेला भए कि चर्चा प्रभु प्रभुकै गर्दथे तदा चरण तदा समर्पिता खिला चारता तद तद्विस्मरण परम व्याकुलता छ आफ्नो सम्पूर्ण आचरण व्यवहार सब उहाँलाई नै अर्पण गरे जे गर्दा पनि उहाँकै कीर्तन गर्दै गर्ने तद्विस्मरण परम व्याकुलता छ उहाँको विस्मरण भयो बिर्सियो भने बडो व्याकुल हृदय त्यस्ता विशेषताहरू थिए त्यहाँका भक्तजनहरूका र अब समय बित्दै जान्छ भगवानले त्यो श्री श्याम सुन्दरका लीलाभित्रका सबभन्दा रहस्यमय सबभन्दा सम्झिन गाह्रो बुझ्न गाह्रो व्याख्या गर्न गाह्रो जसलाई बताउने को त भन्दा जसलाई स्त्री र पुरुषको स्त्री पुत दृष्टि स्त्री र पुरुषको फरकै थाहा छैन कण कण जसका लागि कृष्णमा यचन हरिमा हेर्छन् त्यस्ता परमहंस कुल चुडाम सुखदेव स्वामी बताउनी महाराज परीक्षितजी सुन्ने पृष्ठभूमि चाहिँ त्यस्तो भएको तर अर्थ लगाउन गाह्रो पर्ने यौगिक लीला त्यो रासलीला जसको नाम हो त्यो पनि भगवान्ले सम्पन्न गर्नु रास शब्दको अर्थ गरेछ तैतिरिय उपनिषदमा भने रसो वैश रसम एवायम लब्धुवा आनन्दी भवती अर्थात् परब्रह्म परमात्मा प्रभु रसमय हुनुहुन्छ रसरूप हुनुहुन्छ भगवान एक रस हुनुहुन्थ्यो त्यसबाट अनेक रसमा विभाजित हुनुभयो रसानाम समूह रासा भने त्यसरी रसरूप भगवान एक मात्र रहेको अवस्थामा अनेक बनेर गरेका लिलाको नाम नै रास हो स्त्री र पुरुषका बिचको नाश मात्रै कहिल्यै रास भएन न त्यो मान्यो न कहिले अब मानिन सक्छ स्त्री पुरुषका बिचको नाचको नाम रास होइन त्यो त अलौकिक चिन्मय अपराकृत लीला हो कि भगवान् किनभने पृष्ठभूमि नै त्यस्तै छ यस लीलाको योगीजनहरू बढे बढे सिद्ध योगीहरू आफ्ना हृदयमा दे अनहत ध्वनि सुन्दछन् भगवानको वंशीले सुनाउने त्यही अनहध्वनि अनाहत शब्द अपभ्रंश भएर अनाहत भएको छ किनभने मूलाधार चक्र मणिपुर चक्र आज्ञा चक्र हुँदै अन्तमा ब्रह्मध्रक गएर यस चक्रहरूको श्रृङ्खलाको श्रृङ्खला विश्रान्त हुन्छ अनाहत चक्र विशुद्ध चक्र आज्ञा चक्र अनिखेर ब्रह्मर सहस्रार चक्र गरेर चक्रहरूको व्यवस्था छ शरीरमा र जुन कुण्डलिनी शक्ति भनेर भनिने मूलआार चक्रको नजदिक गुणुल्किएको सर्प जस्तो भएर बसेकी हुन्छन् महान् सिद्ध योगीहरू साधना गर्दै कुण्डलिनी जागरण गर्दछन् जागृत अवस्थामा पुगेकी कुण्डलिनी शक्ति ब्रह्म सुछुम् नाडीको माध्यमबाट माथि जाँदै जाँदै सहस्रार्थ चक्रसम्म पुगेर संसारभरिका ज्ञान समेटहरू सबै प्रदान गर्ने साधकलाई त्यस्तो कृपा गर्दछन् र त्यसपछिको स्थिति हो विद्यते हृदय ग्रन्थि सिद्धन्ते सर्वसंशया क्षियन्ते चास्य कर्माणी तस्म दृष्टि पराबरे जब कुण्डलिनी जागृत भएर सहस्रार्थ चक्रसम्म पुग्ने स्थिति हुन्छ त्यसपछि कुनै हृदयका ग्रन्थीहरू रहँदैनन् सारा संशयहरू मेटिन्छन् त्यस परब्रह्म परमात्मा सत्तामा पुगेर पूर्ण रूपले साक्षात्कार गरेर साधक धन्य धन्य परिपूर्ण भइरहेको हुन्छ त्यो अवस्थामा कुण्डलिनीको जागरण सँगसँगै कुण्डलिनीलाई अगाडि लगाएर अरू समस्त चित्तवृत्तिहरू त्यसैको पछि कुण्डलिनी शक्तिकै पछि पछि समेटिएर परब्रह्म परमात्मामा एक कोहोरिन्छन् यहाँ त्यसै गरी कुण्डलिनी शक्तिको भूमिका श्री राधाजीले वहन गर्नु भएको छ यस लीलामा उहाँ कुण्डलिनी शक्तिको केन्द्रबिन्दुमा हुनुहुन्छ र सम्पूर्ण चित्तवृत्ति स्वरूपका गोपिकाहरू श्री राधाजीको अनुगामिनी बनेर भगवान्तिर अभिमुख बन्दछन् बिल्कुल त्यही यौगिक लीलाको अनुकरण छ यस लीलामा परब्रह्म परमात्मा सम्पूर्ण विश्व जीवनका केन्द्रबिन्दु हुनुहुन्छ यो संसार विशाल वृत्त सबै ते ये सत्य वृत्तहरू छ त्यस परब्रम परमात्माको अलिकति साक्षात्कारको झलक मात्र मिलेदेखि आफ्नो जीवन खिल्छ पुरा तो बहुत दुर्गम छो पुझिना बुझे साधना कठिन चिन्मय अपराकृत भगवान का लीला सित संबंधित लीला हो रासलीला जिस भगवानक स्मृति में जीवन बिताउने सौभाग्य मिले थोस्ट दिव्य आत्मा भगवान ने वंशित ध्वनि द्वारा भगवान पिता रात्रि शरदोत्लिका चक्रेमा योग भगवान्ले योगमायाको आश्रय लिएर ती दिव्य आत्माहरूलाई जसले जन्म जन्म आफ्नो सम्पूर्ण जीवन आफ्नो भावनामा बिताएका छन् तिनलाई वंशी ध्वनिले अवाहित गर्नु बोलाउनु वंशीधर भगवानको भगवान, भगवान आफ्ना कृपाशक्ति तिनवटा छन् उहाँका वेणु एउटा कृपाशक्ति हो मुरली दोस्रो कृपाशक्ति हो वंशी अन्तिम कृपाशक्ति हो जस्तो योगीहरू भन्छन् अनाहत ध्वनि जसले सुने अनाहत ध्वनि तिनीहरू फेरि यस संसारमा भवाटेमीमा भट्किँदैनन् त्यसै गरी प्रभु श्रीकृष्णको पहिला वेणु सुनेर भगवानतिर आकृष्ट हुन्छ भक्त भगवान्तिर आकृष्ट भइसकेका भक्तलाई पनि विघ्न बाधाहरूबाट बच्नु परम् आवश्यक छ त्यसका लागि भगवान् मुरली बजाउनुहुन्छ विघ्न बाधा हहरण गरिदिनलाई अनि लागिसक्यो भगवान्तिर विघ्न बाधा पनि हटिसके बिल्कुल त्यस्तो निर्मल कञ्चन मुक्त अवस्थाका भक्तलाई सर्वात्मना समर्पित भक्तलाई भगवान् वंशी सुनाउनुहुन्छ जसको श्रवण गरेर ऊ फेरि भवाटीमा भट्किँदैन त्यस्तै वंशी ध्वनिद्वारा वंशी माचार्य वंशद्वारा गुरुवंद्वारा खारिँदै आएको ब्रह्मविद्या प्रदान गर्ने भगवानको कृपा शक्तिको नाम नै वंशी हो त्यस्तो कृपाशक्तिको नाम वंशी हो यो आचार्य वंशद्वारा एक आचार्य पछि अर्का आचार्य अर्का गुरु पछि अर्का गुरु गर्दै गर्दै खारिँदै खारिँदै आएको ब्रह्मविद्या वंशीबाट प्राप्त हुन्छ र वंशीको ध्वनि जसका कानमा पर्यो सुन्न पायो त्यो फेरि भावा टपीमा रहँदैन अड्किँदैन कुनै संसारी बासनाले कुनै संसारी बन्धनले तान्न सक्दैन त्यस्ता त्यस्तै दिव्य आत्मा चिन्मय आत्माहरूलाई भगवान्ले वंशीद्वारा बोलाउनु होस् सामान्य संसारमा स्त्री जातिलाई विभिन्न आफूतिर तान्ने आकर्षित गर्ने तत्त्वहरू धेरै हुन्छन् तर भजका गोपिकाहरूको तन मन प्राण सर्वस्व कृष्ण गृहित थियो भगवान् श्री कृष्णद्वारा उद्यमा शयत्र कान्डला अन्यन्यम अलक्षित उद्यमा तिनलाई कस्तो लागि राखेको आत्माहरूलाई भने जाने त मै मात्रै हो प्रभुले बोलाको त मिसबहरू कहाँ हो भनेर सबै रङ नि यहीँ रहिरहन्छन् म एक्लै हो जाने त भने जस्तो अन्यन्यम अलक्षित उद्यमा परस्परम नैवलक्षित उद्यम यासान उसले उसको बारेमा जाँदै गरेर देख्दैन उसले उसलाई जाँदै गरेर देख्दैन आफू मात्रै गइराखेका अनुभव छ प्रभुले मलाई मात्रै बोलाउनु भएको म मा मात्रै जाँदैछु भन्ने अनुभूति लिएर ती जान्छन् भगवान्तिर संसारका पारिवारिक बन्धनहरू संसारका व्यवहारका बन्धनहरू अनेक थरी छन् कोही दुहिरहेका हुन्छन् गाई तिनीहरू त्यत्तिकै छोड़े हिँड्छन् कोही तताउँदै हुन्छन् दुध त्यो त्यत्तिकै छोडेर हिँड्छन् कोही भोजन पस्किरहेको अवस्था हुन्छ ती त्यत्तिकै छोडेर जान्छन् कोही शिशुहरूलाई दुध खुवाउ गरेका हुन्छन् त्यत्तिकै छोडेर जान्छन्